उध्रेको मन फाटेको भूगोल बुनेर त हेर उध्रेको मन फाटेको भूगोल बुनेर त हेर नदी पनि तलाउ बन्छ थुनेर त हेर मन चिर्याौ मान्छेका चिर्उ भूगोल पनि मन चिर्याउ मान्छेका चिर्ौ भूगोल पनि देश रहे तिमी रहन्छौ गुनेर त हेर नदी पनि तलाउ बन्छ थुनेर त हेर नछर न आज फूलका थुङ्गा त्यसरी नछरन आज फूलका थुङ्गा त्यसरी कति सुन्दर माला बन्छ उनेर त हेर नदी पनि तलाउ बन्छ थुनेर त हेर खोज पाउन के सकिन्न साथी मान्छेमा खोज पाउन के सकिन्न साथी मान्छेमा ढुङ्गामा पनि देउता भेटिन्छ चुनेर त हेर नदी पनि दलाउ बन्छ थुनेर त हेर वस्तु केही हुँदैन तुच्छ त्यसमा पनि देश वस्तु केही हुँदैन तुच्छ त्यसमा पनि देश टालोमा पनि प्राण मिल्छ तुनेर त हेर उध्रेको मन फाटेको भूगोल बुनेर त हेर नदी पनि तलाउ बन्छु गजलकार सुमन घिमिरे अग्रिमको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्को रात्री प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष र म अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबल अन्तर्गत आजको साँझमा मैले एउटा पुस्तक लिएर आएको छु यसभित्र बाहन्नजना श्रष्टाहरू छन् तर ती बाहन्नजना श्रष्टाहरूमध्ये तीनजना श्रष्टालाई सँगसँगै लिएर आएको छु जसको गजल मैले शुरूआतमा वाचन गरे सुमन घिमिरे अग्रिम त्यसै गरी जीवनाचार्य निश्चल र वसन्त पौडेल तीनैजना श्रष्टा सर्लाहीबाट हुनु लालबन्दी का सुमन घिमिरे अग्रिम बागमती का जीवन आचार्य निश्चल र लालबन्दी का वसन्त पौडेल आजको कार्यक्रममा लिएर आएका मेरा अतिथिहरू हुनुहुन्छ र मैले एउटा पुस्तक मैले बाहुन्नजना श्रष्टाको पुस्तक भने सरहीका प्रतिनिधि गजलकार गजल संग्रह भर्खरै विमोचन भएको छ दुई साल फागुन बाइस गते शनिबार विमोचन भएको छ र यसलाई चारजना श्रष्टाहरूले सम्पादन गर्नुभएको छ विवश पौडेल कृष्ण दाहाल कुमार दाहाल र कवि सुवेदी यो चारजना श्रष्टाले सम्पादन गर्नुभएको सर्लाहीका प्रतिनिधि गजलकारभित्र बाहन्नजना गजलकारहरूका गजलहरू संग्रहित छन् जसमध्येका तीन गजलकार आजको बुलबुलमा मसँग उपस्थित हुनुहुन्छ म आज र अब आउँदो हप्ताको बुलबुललाई यही पुस्तक विशेष विशेष गरी जिल्ला विशेष सर्लाही विशेष कार्यक्रमका रूपमा बनाउँदैछु र यो कार्यक्रमलाई मैले नाम दिएको छु श्रष्टा सर्लाहिका श्रष्टा सर्लाहिकाको आज पहिलो श्रङ्खला र पहिलो श्रमा मसँग हुनुभएका अतिथिहरूमध्ये यो पुस्तकमा गजल जीवन आचार्य निश्चलको गजल एक पृष्ठमा रहेको छ त्यसै मसँग सुमन घिमिरे अग्रिमको गजलहरू पाँच पृष्ठमा रहेको छ भने वसन्तजीको पनि गजल यसमा रहेको छ पौडेलको गजल चार पृष्ठमा रहेको छ र यो पुस्तक कुल छ सय बिस पृष्ठको पुस्तक बन्न पुगेको छ यसमा गजल के हो गजल लेख्ने कसरी भनेर गजलका सिद्धान्तहरू पनि सम्पादकहरूले लेखिदिनु भएको छ त्यसैले गजल सिक्नेहरूका लागि पनि यो पुस्तक उपयोगी हुनसक्छ यही पुस्तकको सेरो फेरोमा रहन्छ बुलबुल स्रष्टा सर्लाहीको अङ्क एकमा म सुमनजीलाई स्वागत गर्छु हाम्रो कार्यक्रममा धन्यवाद दाजु त्यसै गरी जीवन आचार्यजी निश्चललाई पनि म स्वागत गर्छु धन्यवाद दाजु र त्यसै गरी पौडेल पनि यति बेला मसँग स्टुडियोमा हुनुहुन्छ धन्यवाद तिनजना हुनुहुन्छ हामी गजलका कुरा गर्दै उहाँहरूसँग उहाँहरूको सृजनाको कुरा गर्छौँ गजल पनि सुन्छौँ सुमन घिमिरी अग्रिमलाई म पहिला अगाडि सार्छु शिक्षक हुनुहुन्छ तपाईँ के विषय पढाउनुहुन्छ कुन स्कुल पढाउनुहुन्छ म शिक्षक नेपाली विषय पढाउँछु ईश्वरपुर बेला माध्यमिक विद्यालय ईश्वरपुर नौ रामनगरमा र म बिहानको समय जनज्योति बहुमुखी क्याम्पसमा नेपाली विषय नै ने प्राध्यापन गर्छु स्नातक र स्नातकोत्तर दलाई जीवनजी तपाईँले मलाई अघि सुरुमा स्टुडियो बस्नु अगाडि सोधेको थिएँ के गर्नुहुन्छ भने म किसानी गर्छु भनेर कस्तो गर्वसाथ भन्नुभएको थियो नेपालको प्रतिनिधित्व गरेको अनुभव भएको थियो मलाई किनभने कृषक हुँ भन्नलाई हामी हेजिटेट गर्छौँ तपाईँ के गर्नुहुन्छ ल भन्नु होइन यहाँ किसान खासमा म किसानै काम गर्छु किसानलाई किसानभन्दा के फरक पर्छ कति राम्रो कुरा है तर हामीहरू हामीहरू सबै त नभनौँ कतिपय मान्छेलाई चाहिँ किसान हुँ भन्नलाई असाध्यै अप्ठ्यारो मान्ने गरेको हामी कति ठाउँमा पाउँछौँ जी पनि शिक्षक हुनुहुन्छ लालबन्दी सत्रबाट शिक्षक हुनुहुन्छ जी कुन स्कुल कलेज पढाउनुहुन्छ के विषय पढाउनुहुन्छ अलिकति भनिदिनुहोस् म चाहिँ हाम्रै सर्लाइ जिल्लाको लालबन्दीमा रहेको जनज्योति बहुमि क्याम्पसमा अध्यापन गर्दैछु जहाँ चाहिँ ब्याचलर लेभल र मास्टर लेभलको अध्ययन मास्टर लेभलमा चाहिँ अध्यापन गराउँदछु अब म गजल वाचनतर्फ लैजान्छु जीवनजी तपाईँले गजल तयार गर्नुभएको छ आफ्नो म जीवनजीको गजल सुनाउँछु पहिला त्यसपछि अरू श्रष्टाहरूको पनि गजल गराउँदै जान्छु अगाडि स्रष्टा सर्लाहीका श्रृङ्खला एकमा अब सुनाउ जीवन आचार्यको गजल बिना अनुमति यो दिलभित्र बस्न पाउनुहुन्न बिना अनुमति यो दिलभित्र बस्न पाउनुहुन्न नरम भो भन्दैमा बैरीलाई आफ्नो बनाउनुहुन्न बिना अनुभूति यो दिलभित्र बस्न पाउनुहुन्न आँखा छ दिल छ चेताना पनि होला सायद तपाईँको आँखा छ दिल छ चेताना पनि होला सायद तपाईँको अन्धो भई अन्धो सरकारको समर्थन जनाउनुहुन्न बिना अनुभूति यो दिलभित्र बस्न पाउनुहुन्न जुर गल्ती बोल्या छैन ढकमक्क अगेनामा फुल्यो आगो समाउनुहुन्न बिना अनुमति यो दिलभित्र बस्न पाउनुहुन्न कति खतरनाक हुन्छ दबाबमा बसेको चिजबी कति खतरनाक हुन्छ दबाबमा बसेको चिजबी कुल्चिनु हुँदैन कसैलाई दबाउनु हुँदैन बिना अनुमति यदि लित्र बस्न पाउनुहुन्न छोरी बाबा खोज्छि मेरो बाबा भन्दै के सम्झन्थिन् छोरी बाबा अब आउनुहुन्न कुल्चिनु हुँदैन कसैलाई दबा आउनुहुन्न कति खतरनाक हुन्छ दबावमा बसेको चीज बीज बिना अनुमति यदि लित्र बस्न पाउनुहुन्न धन्यवाद जीवनजीले यो पुस्तकमा भएको भन्दा बाहिरको पनि गजल पढ्नुभयो कति छन् गजल चार पाँच सय होला नि यो पुस्तकमा त दसवटा छन् हजुर चार पाँच सय हजुर कहिलेदेखि लेख्नु थाल्नु म सडसठी अडसठी सालबाट लेख्नु सुरु गरेको सडसठी अडसठी सालदेखि गजल लेखिरहनु भएको छ कुन कुन विधामा लेख्नु म गजल, गजल बाहेक कविता हाइकु अहिले नयाँ आएको छ बाछिटा मुक्तक नाटक कविता भनौँ न गजल थुप्रै विधामा लेख्नु किसान काम गर्दै साहित्यमा पनि कलम चलाउँदै कति राम्रो अब म सुमनजीतर्फ फर्कन्छु मैले सुमनजीलाई अलिकति चिनाउँदा हामीले एकल कविता वाचनमा पनि उहाँलाई सुनिसकेका छौँ कविता पनि लेख्नुहुन्छ गजल पनि लेख्नुहुन्छ सुमनजी त्यो बाहेक अरू विधाहरू के केमा लेख्नुहुन्छ विशेष गरेर कविता गजल र म अलिकति समालोचना गर्न रुचाउँछु र खोज अनुसन्धानमा पनि रुचि राख्ने एउटा साहित्यको विद्यार्थी भएको हुनाले समालोचना मेरो रुचिको विषय पनि हो अन्य विधाहरूमा मैले त्यसरी कलम चलाएको छैन निबन्ध फुट्टा लेखेको छु निबन्ध अहिले उल्लेख गर्न म त्यति चाहन्न तर विशेष गरेर कविता गजल र अहिले समालोचना विधातिर मेरो अलि बढी ध्यान केन्द्रित छ अलिकति सर्लाइका प्रतिनिधि गजलकार पुस्तकतिर आउन यो पुस्तकमा तपाईँको गजल समावेश हुँदाखेरि कसरी सुरु भयो यसको यो जन्म कसरी भयो भन्ने सम्पादकहरू त मैले लिएर आएको छैन आज तपाईँहरू स्रष्टाहरू नै हुनुहुन्छ तर कुनै न कुनै रूपमा प्रत्यक्ष परोक्ष तपाईँहरू सबैको सहयोग नभइकन पुस्तक बनेको छैन कसरी यसको अवधारणा आयो यो सर्लाहीमा हामी विवश पौडेल कृष्ण कवि सुवेदी कुमार दाल बसन्त पौडेल जीवन आचार्य हाम्रो जुन एउटा टिम छ त्यसमा उहाँहरू हामी केही गर्नुपर्छ राजधानीले सधैँभरि मप्सललाई बाहिर राख्ने जुन एक प्रकारको घोषित त होइन तर अघोषित रूपमा त्यस्तो देखिएको छ तर हामीले सरलाई केन्द्रबिन्दु बनाएर नै काम गर्नुपर्छ र यो विषयमा हाम्रो विवशजीसँग हामी लगभग घन्टौँ जस्तो कुराकानी हुन्छ कसरी लाने के गर्ने भन्ने विषयमा त्यसैको फलस्वरूप आज यो कृति यहाँले देख्न पाउनु भएको छ जना श्रष्टाहरू हुनुहुन्छ आज मसँग बुलबुलमा सुमन घिमिरे अग्रिम जीवन आचार्य निश्चल बसन्त पौडेल उहाँहरू तिनैजना सर्लाहीबाट हुनुहुन्छ र सर्लाहीका प्रतिनिधि गजलकार गजल संग्रहभित्र संग्रहित गजलका कुरा गर्दै हामी उहाँसँग अरू कुराकानी पनि गरिरहेका छौँ सुमनजी एउटा गजल सुनाउ तपाईँको त्यसपछि कुराकानी म अगाडि जोड्छु यो सर्लाहीका प्रतिनिधि गजलकारमा समावेश गरिएको पृष्ठ नम्बर पाँच सय माक्षे नारी न्याय पिपासु चोली चलाउँछ माग्छे नारी न्याय पिपासु चोली चलाउँछ पीडित रोच्छ सडक सरकार गोली चलाउँछ माक्षे नारी न्याय पिपासु चोली चलाउँछ पीडित रोच्छ सडक सरकार गोली चलाउँछ यत्र तत्र सर्वत्र कुद्दछन् भोक र रोगहरू यत्र तत्र सर्वत्र कुद्दछन् भोक्र र रोगहरू छैन समाधान नेतृत्व केवल बोली चलाउँछ माक्ष नारी न्याय पिपासु चोली चलाउँछ पीड़ित रोच्छ सड़क सरकार गोली चलाउँछ देश चिहान बनाउन जीवित मुर्दाहरू उठे देश चिहान बनाउन जीवित मुर्दाहरू उठे देखियो मुलुकले रगतको खोली चलाउँछ माग्छे नारी न्याय पिपासु चोली चलाउँछ पीड़ित रोज्छ सड़क सरकार गोली चलाउँछ क्षरपष्ट छन् मानिसका सपनाका रंगहरू छरपष्ट छन् मानिसका सपनाका रंगहरू सिंह दरबार विजय उत्सवको रंगोली चलाउँछ माग्छे नारी न्याय पिपासु चोली चलाउँछ पीड़ित रोच्छ सड़क सरकार गोली चलाउँछ म अन्तिम शेरमा छु खेत बारीके र समाज उभो नलाग्ने भो खेतारी सुके र समाज उभो नलाग्ने भो उदार भर्न नेता ऋण खोजदै झोली चलाउँछ मागछे नारी न्याय पिपासु चोली चलाउँछ पीडित रोच्छ सडक सरकार गोली चलाउँछ सुमन घिमिरी अग्रिमको यो गजल सुन्यौँ हामीले मिठो गजल सुनाउनु भयो सुमनजी जी हुनुहुन्छ जी मसँग बसन्तजी हुनुहुन्छ र सुमनजी हुनुहुन्छ सर्लाहीका प्रतिनिधि गजलकार बाहन्नजना मध्येका तीनजना हाम्रो आज स्रष्टा सर्लाहीका श्रृङ्खला एकमा बसिरहनु भएको छ अब बसन्तजी म तपाईँलाई अगाडि सार्छु तपाईँको शिक्षण विषयमा अलिकति कुराकानी गरौँ न शिक्षणमा अब तपाईँ कमर्स पढ्नुभएको रहेछ भन्ने बुझेँ मैले म्यानेजमेन्ट पढ्नुभएको म्यानेजमेन्टको मान्छेलाई अनि गजल लेख्ने चाहिँ रहर पहिल्यैदेखि मलाई खासमा गजल भन्दा पनि म प्रायः जस्तो यो कविता अलिक गीत गुनगुनाउने र कविता चाहिँ लेखन गर्थेँ बढी चाहिँ पद्धेभन्दा गद्धे शैलीमा अलिक फ्रीली लेख्ने भएकोले एक चाहिँ यस्तै लेख्ने जाने क्रममा चाहिँ अब त्यो गजल हो भन्ने मैले जाने थिइनँ तर गाउँको दाई मैले सम्झिनुपर्छ मेरो गणेश खौरेल दाई हुनुहुन्छ उहाँलाई मैले देखाएको थिएँ दाई मैले यस्तो लेखेको छु भन्दाखेरि भाइ यो त गजल गजल भयो त भाइ भन्नुभयो अनि मलाई गजल भन्ने कुरा थाहा थिएन अनि त्यहाँबाट चाहिँ दाई यो गजल के हुन्छ भन्ने कुरा मैले जब फेरि सोधेँ त्यो सोद्धाखेरि दाइले अलिकति मलाई सामान्य नियमहरू बताइदिनु भयो त्यसपछि मेरो अलिकति गजलप्रतिको आकर्षण बढ्दै गएको त्यति ते गर्नु एउटा गजल तपाईँको अहिले सुनौँ पुस्तकबाट सुनाउनुहुन्छ कि पुस्तक बाहिरबाट बनाउनु एउटा चाहिँ बाहिरैबाट यो समय प्रसङ्ग जस्तै थियो म पनि अलिकति आफैमा त्यस्तै खालको जीवनयापन गरेको थिएँ त्यही भएर अलिकति रमाइलोको लागि लेखेको थिएँ झ्याप्प दारी पालिन्छ मस्त हाँसो हालिन्छ भएको छ झ्याप्प दारी पालिन्छ मस्त हाँसो हालिन्छ कोछ हौ भन दुई चारजना फुत्त फालिन्छ झ्याप्प दी पालिन्छ मस्त हाँसो हालिन्छ भन दुई चारजना फुत्त फालिन्छ कोठ होइन दौरा होइन न कुनै सजि सजाउ कोठ होइन दौरा होइन न कुनै सजि सजाऊ न कुनै सजि सजाऊ जे भन ए जमाना आफु यसमै ढालिन्छ को छ हौ भन दुई चारजना फुत्त फालिन्छ प्रकार पनि कतिकै प्रकार पनि कतिकै मान्छे अनुरूप प्रकार पनि कतिकै मान्छे अनुरूप कुनै फ्रेन्ड कुनै साधु अनेक पालिन्छ जे भन ए जमाना आफू यसमै ढालिन्छ आफ्नो जीवन आफ्नै गाउँ आफ्नै संसार आफ्नो जीवन आफ्नै गाउँ आफ्नै संसार आफ्नै बाटो आफ्नै पाइला यस्तै चालिन्छ जे भन ए जमाना आफु यसमै ढालिन्छ को छ हौ भन दुई चारजना फुत्त फालिन्छ कहिले राम्रो छुरे कहिले सुहाएन रे कहिले राम्रो छुरे कहिले सुहाएन रे हेर्ने आँखाको नजर कसरी टालिन्छ झ्याप्पारी पालिन्छ मस्त हाँसो हालिन्छ को भन दुई चारजना फुत्त फालिन्छ कति राम्रो वसन्त पौडेलको गजल हामीले सुन्यौं अहिले बसन्त पौडेल शिक्षक हुनुहुन्छ सर्लाहीमा पढाउनुहुन्छ उहाँ लालबंदी सत्र वहां घर सरलाही का प्रतिनिधि गजलकार भेज संग्रहित होलिक म यह गजल संग्रहबारे कुरा सरलाही विशेषगरी केरा एकदम रमाइल ठाव रु हजार अंठान्न साल शुरू बुलबुल को शुरूआतक दिनदे सर्लाही में सुन्ने धेरे साथी थे बेला मैं गजल का, का रा, निम जानी सकते भी थी मैं सरलाहीक साथी बेला बुलबुल में पढ़ा गजल मैं कमी कमजोरी करें सच्यां थ्यो यस्तो हुन्छ भनेर रदीफ काफियादेखि धेरै कुराहरू सिकाउनु भयो र बुलबुलसँग अनुयास्रित सम्बन्ध छ एक किसिमले सरलाहीको र संयोग नै भन्नुपर्छ अहिले सरलाहीका प्रतिनिधि गजलकारभित्रका झन्डै झन्डै बाहन्नैजना बुलबुल सुन्नुभएका श्रोता पनि हुनुहुन्छ यस यस अर्थमा पनि म प्राय यसभित्रका गजलकारहरूसँग प्रत्यक्ष चिन्छु पनि यो पुस्तक भर्खरै दुई हजार साल फागुन 22 गते बजारमा आएको पुस्तक हो र यसमा भूमिकाहरू छ शुभकामनाहरू छ जस्तो यसमा शुभकामना लेखेर पठाउनु भएको छ गणेश प्रसाद प्रसाई नगर प्रमुख हरिवन नगरपालिका सरलाहीबाट त्यसै गरी शम्भूप्रसाद मैनाली हरिवन नगरपालिका दश सर्लाहीका वडा अध्यक्षले सन्तोष दाहाल स्नेह साहित्यिक तथा सामाजिक अभियन्ताले शुभकामना दिनुभएको छ भने सामाजिक अभियन्ता विदुर कुमार प्याकुरेलले पनि यो पुस्तक शुभकामना द्वेश संपादकीय चारजना संपादक लेख्थ इसमें एटा विशेषता यह पुस्तक को ये मोटो पुस्तक भर्लाही का प्रतिनिधि गजलकार बनीकन सरलाही में मा मै सीमित छने क्रा इस लेखले बुझाऊ गजल बने की ख पांच सौ उनासत्तरी पेज में छौरानब्बेमें झण्डे झंडे पन्द्र पृष्ठलामो इसमें गजल की हो गजल को इतिहास छोटकी में बताइ विक्रमसभा दुई हजार पचास देख हालसम को गजल को अवस्थी गजल कसरी बनन् विषय वस्तु का आधार में गजल कसरी कसरी बन मत्ला मक्ता तखल्लुस जस्ता कुराहरू के के हुन् भन्ने कुरा पनि पुस्तकमा राम्रोसँग बुझाइएको छ र बहरमा लेख्न सिक्नेहरूको लागि बहरको सूत्रबारे पनि बताइएको छ र गजलमा कसरी भाव ल्याउने जस्ता कुराहरू ल्याइएको छ र यसभित्र उदाहरण दिँदै लेखिएको ले छ उदाहरण यसै पुस्तकभित्रका गजलहरूलाई समावेश गरिएको छ बाहुन्नजनाको दसवटाको दरले भनेपछि झण्डै झण्डै पाँच बढी गजलहरू यसमा संग्रहित रहेको यो पुस्तक एक किसिमले एउटा मानक पुस्तक का रूप में भी चिन सकता सुमनजी मलिक जोड़ूं जो सरला का प्रतिनिधि गजलकार जस्ते अरू पुस्तक तैंक जिलागत आधार में निस्कित पाने किन मैं चाहम जानकारी ठैक्क जिला तर प्रतिनिधि गजलकारक रूप में ये धेरे ये मोटो संख्या में निस्कित जस्त मैं अनुमान तब पढ़् सुमनजी बसंतजी जीवनजी जसले भनेपछि यो त एउटा एउटा अनौठै राम्रै काम पनि भएको छ यसलाई हामीले मुक्त कण्ठले भन्नुपर्छ केही कमी कमजोरी होला नि कमी कमजोरी नभएको त काहीँ ठाउँै हुँदैन तर यति धेरै गजलहरूलाई एकसाथ सङ्कलन गर्नलाई एक कति समय लाग्यो सुमनजी यसको लागि यो धेरै यो लकडाउन जुन कोरोना कालभरि लकडाउनको समयमा हाम्रो विवस् जी ए कुमारजी र कविजीको त यसमा अमूल्य योगदान छ हामीले त रचना दियौँ हजुर र त्यसमा केही हदसम्म साथ सहयोग गरियो तर उहाँहरूको अथक प्रयासबाट र यसमा चाहिँ बुलबुल प्रकाशनले पनि सहयोग गरेको छ र यो संयुक्त प्रयासबाट निस्केको मलाई लाग्छ सम्भवतः सन्तोष दाल स्नेहले आफ्नो शुभकामना दिने सन्दर्भमा के पनि व्यक्त गर्नुभएको छ भने यो नेपालकै एउटा ऐतिहासिक कृति हो भन्ने सन्दर्भ उल्लेख गर्नुभएको छ र अन्य जिल्लाहरूबाट यो किताब निस्किएको यस्तो प्रकृतिको किताब निस्किएको मैले अहिलेसम्म भेटेको छैन हुन त मेरो दृष्टि नपुगेको हुनसक्छ यद्यपि म हामी सम्भवतः पहिलो नै भन्छौँ यसलाई जीवनजी केही भन्न खोज्नुहुन्छ कौ, कम भोलममा निस्किएको छ हामी अझै छुट्यौँ सिन्धुलीबाट सिन्धुलीका गजलकारहरू तर सानो छ गुल्मीको होइन मैले पनि गुल्मीको सिन्धुलीको हेरेको ठ्याक्कै याद आएन मैले यो मोटाईले गर्दा पनि यो पुस्तकमा चाहिँ ठ्याक्कै आँखा जाँदो रहेछ <laughs> किनभने 620 सय बिस पृष्ठको छ बाहुन्नजनाको 10 दसवटाको दरले पाँच सय बिसवटा गजल नै छ त्यो भएपछि नि पुस्तक मोटो देखेपछि ठ्याक्कै आँखा पर्दो रहेछ ए यत्तिको मोटो किताब त छैन कि क्या गजलमा जस्तो तर सिन्धुलेकै खडानन्दजीको फेरि धेरै मोटो एक हजार गजलको पुस्तकमा मोटै छ र यो पनि त्यहाँ एकजना स्रष्टाको भयो भने यहाँ बाहुन्नजना स्रष्टा अटाउनु भएको छ त्यसो त देशभरिका कलेक्सनमा चाहिँ फेरि कैफियत हैसियत जस्ता पुस्तकहरू मोटै पुस्तकहरू गजलमा समग्रमा यो किसिमको पुस्तकहरू आउनु हामी सबैका लागि सुखद कुरा हो जीवनजी अब एउटा गजल सुनौ न तपाईँको आवाजमा एउटा गजल सुन्न मन लाग्यो घर बनायौ तिमीले छत बिनाको सपना बन्दैन सहाकार रगत बिनाको घर पर... बनायो पठायौ नियुक्तिको परिपत्र तिमीले दस्तखत बिनाको शनाखात बिनाको घर बनायौ तिमीले छत बिनाको के को निर्माण हो कस्तो क्षतिपूर्ति निर्माण हो कस्तो क्षतिपूर्ति बाढ़ौ रकम तिमीले लागत बिनाको घर बनायो तिमीले छत बिनाको बहुमत हुनु पनि काम रहेनछ मालिक बहुमत हुनु पनि काम रहेनछ मालिक लाग्दैछ सरकार यो बहुमत बिनाको घर बनायो तिमीले छत बिनाको सपना बन्दैन सहाकार रगत बिनाको धन्यवाद किसान कृषक जीवन आचार्य निश्चको गजल यो एकजना कृषक हुनुहुन्छ दुईजना शिक्षक हुनुहुन्छ आजको बुलबुलमा सर्लाहीका प्रतिनिधि गजल, गजल संग्रहभित्रका श्रष्टाहरूसँग हामी कुराकानी गरिरहेका छौं र श्रष्टा सर्लाहीका श्रृंखला एक मैले आजको बुधबारको बुलबुलमा यो नाम दिएको छु भने अर्को बुधबार यसैको श्रृङ्खला दुई लिएर आउँछु बुलबुलमा उहाँहरूसँगको कुराकानी र गजलहरू लिएर फेरि एउटा इरानी चरा बुलबुल बुल। सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा घरमा पत्थर कतै सिसा लगाउनुपर्छ घरमा पत्थर कतै सिसा लगाउनुपर्छ आजकल प्रेम गर्न दुविधा लगाउनुपर्छ भिसा लगाउन खोज्छौ साउदीतिर मात्र भिसा लगाउन खोज्छौ साउदीतिर मात्र प्रेमीकै दिलमा बस्न भिसा लगाउनुपर्छ आजकल प्रेम गर्न दुविधा लगाउनुपर्छ समय म तेरो आँखाको तारो भएको हुँ समय म तेरो आँखाको तारो भएको हुँ कुन बेला हमला हुन्छ आँखा लगाउनुपर्छ आजकल प्रेम गर्न दुविधा लगाउनुपर्छ तुसारो पर्छ असार बर्सन्छ घाम चर्कन्छ तुसारो पर्छ असार वर्षन्छ घाम चर्कन्छ यही ज्यानलाई चिसा ताता लगाउनुपर्छ आजकल प्रेम गर्न दुविधा लगाउनुपर्छ मात मदिराको जस्तै जवानीको नि लाग्छ मात मदिराको जस्तै जवानीको नि लाग्छ सम्झना सम्झनालाई निशा लगाउनुपर्छ घरमा पत्थर कतै सिसा लगाउनुपर्छ आजकल प्रेम गर्न दुविधा जीवन आचार्य निश्चलको गजल वाचन गरेर बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे आज हामी श्रष्टा सर्लाहीका श्रृंखला एकमा छौं र तीनजना गजलकारसँग छौं सुमन घिमिरी अग्रिम जीवन आचार्य निश्चल र वसन्त पौडेल तीनैजना श्रष्टाहरू सर्लाहीबाट हुनुहुन्छ सर्लाहीबाट दुईजना शिक्षक हुनुहुन्छ सुमनजी र वसन्तजी भने जीवनजी कृषक हुनुहुन्छ उहाँहरूको गजल सर्लाहीका प्रतिनिधि गजलकार संग्रहभित्र सङ्ग्रहित छ र त्यसै तीन जना गजलकारलाई मैले आज लिएर आएको छु जीवनजीको गजल वाचन गरेर मैले तपाईँलाई कार्यक्रममा स्वागत गरेँ अब बसन्तजीलाई अगाडि सार्छु म बसन्तजी तपाईँ कविता गजल लेख्नु हुँदो रहेछ पनि सिकाउनु भएको छ कि छैन मलाई चाहिँ किन चासो लाग्यो भने म्यानेजमेन्ट पढेको मान्छेले अरूलाई सिकायो सिकाएन जस्तो चासो लाग्यो म आफू क्लास गर्दाखेरि चाहिँ सामान्यतया जति पनि आफ्नो शिष्य शिष्यहरू हुन्छन् उनीहरूलाई चाहिँ मैले भनी गरेको छु सकभर आफ्नो मनस्थितिलाई अलिक फ्री राख्नको लागि चाहिँ साहित्यिक बुकहरू पढ्ने सँगसँगै लेख्ने काम गर्नुपर्छ त्यसको लागि अब तपाईँहरूलाई जुन इच्छा लाग्छ आफ्नो क्रिएटिभिटी सो गर्नको लागि म क्लासमा पनि हप्ता दिनमा प्रायः जस्तो यस्ता सानो सानो कार्यक्रमहरू चाहिँ राखिरहेको हुन्छु जहाँ चाहिँ विद्यार्थीहरूको सहभागिता पनि रहेछ गुड फ्राइडेहरूमा गर्नुहुन्छ प्रायः अब त्यो विकली बेसमा चाहिँ गुड फ्राइडे कहिले गर्दिनँ कहिले पन्ध्र दिन कहिले एक महिनामा त्यसरी चाहिँ हामी गरिरहन्छौँ गीत सँगसँगै अब कति कविता लिएर आउनुहुन्छ कतिले गजल लिएर आउनुहुन्छ यस्तै कहिले चुटकिला पनि हुन्छ त्यसमा अब यो सिर्जनाका क्रमहरू चाहिँ हामी त्यसमा जारी गर्छौँ जहिले पनि बसन्तजी साहित्यले के दिँदो रहेछ किन रुचि लाग्दो रहेछ यसरी हामीले एउटा फ्याकल्टी हुन त नेपाली नै ने, पढेकाले मात्रै साहित्य लेख्नुपर्छ ले भन्ने छैन तर पनि साहित्यमा केही छ त मान्छेहरू लागिरहेको छ नि मेरो आफने अब मेरो विशेष आफ्नै व्यक्तिगत जुन छ त्यो भनेको अब सानैदेखि अलिक बढी नेचरसँग बढी जुडाव रहेको कारणले गर्दा म चाहे एक्लै हिँडेको अवस्था होस् चाहे जङ्गलमा हिँड्नु या बाटोमा अथवा खेतमा काम गर्दैन किन नहोस् त्यतिखेर अब गीत भन्दा पनि मेरो जुन जुन मानसपटलमा चाहिँ बढी मात्र शब्दको प्रवाहहरू बढी आइरहेको हुन्छ यो त्यो प्रवाहलाई चाहिँ अब लिखित रूपमा लाने कि अथवा त्यसलाई त्यसरी नै बग्न दिने भन्ने कुरामा चाहिँ अब कतिपय साथीहरूको जुन सहयोगले उहाँहरूको प्रेरणाको कारणले गर्दा कति कुरा लेखेँ भने कति कुरा ते अब त्यति होस् जाओस् भनेर जान पनि दिन्थे त्यो भए यो यसले मलाई भित्रदेखिको आफूलाई खोल्नलाई प्रेरित गर्थ्यो र प्रकृतिसँग जोडिन प्रेरित गर्थ्यो सुमनजी म तपाईँतिर फर्केँ यही प्रश्न लिएर यो साहित्यले के दिँदो त्यस्तो तपाईँसँग यो प्रश्नको उत्तर सुनेछ नि बसन्तजीको गजल फेरि सुन्छु म के दिँदो किन यस्तो हामी मरिहत्य गर्छौँ नि साहित्यमा यो मान्छेले सन्तुष्टिले नै विभिन्न पाटाहरू हुँदो रहेछन् कोई आध्यात्मिक चिंतन में लगे संतुषि लिरा देखु कसैली पैसा कमाए सतुष्टि लिरा देख् मतल ब आत्मसंतुष्टि दर्क साहित्य जीवन दर्शन दीद विभिन्न साहित्य को अध्ययन लेखन बा यो मे जीवन में यो अनुभूति भैर मैं यो दुख पड़े भाख कृति पढ़ा कुछ पात्र घटना भैर हो भारे मैं मत्र तो होने रहे एटा जीवन बांचने आधार दीद म साहित्य सृजना चीज आत्मसंतुष्टि को बसंतजी एटा गजल तब को सुनऊँ हम म ये आपने यही कृति सलाह प्रतिनिधि गजलकार कृति बड़े गजल वाचन करना जु जो अब मैं इस प्रकार धोखा धोखा हुने डर धोखा हुने डर छ भन कसको भर छ धोखा हुने डर छ भन कसको भर छ भन्दिनँ तारा झार्छु भन्दिनँ तारा झार्छु तिम्रो के रहर छ भन कसको भर छ कहाँ छ बसी बसी कहाँ छ बसी बसी खानेको सहर छ भन कसको भर छ थोरै अंश छ भन्छौ थोरै अंश छ भन्छौ शेष दिने हर छ धोखा हुने डर छ भन कसको भर छ बुझ बुजा, मन बुझाउ बुझ बुजा, मन बुझाउ पीडा कुनी घर छ धोका हुने डर छ भन कसको भर छ धन्यवाद कति मजाले छोटो मिटरको गजल चटक्कसँग सुनाइहाल्नुभयो मिठो उहाँले अघि नै दारीको गजल सुनाउँदाखेरि उहाँले दारी पाल्नु भएको छ त मैले बिचमा भनिसकेँ जीवनजी तपाईँतिर आएँ मैले यो सर्लाइका प्रतिनिधि गजल पुस्तक प्रकाशित हुँदाखेरिको तपाईँको लगाव तपाईँको खटन अथवा तपाईँको सक्रियता कस्तो छ मैले यो विमोचन कार्यक्रममा म पनि सहभागी भएको थिएँ अनि तपाईँले असाध्यै धेरै सक्रिय भएर मिहिनेत गर्नुभएको छ भन्ने सुनेको थिएँ त्यो भएर सोधेँ है मैले चाहिँ सहरलाई जिल्लामा छरिरहेका स्रष्टाहरूको सम्पर्क नम्बर ठेगाना अनि अहिले लेख्ने अवस्था कस्तो त लेखेका छन् कि छैनन् भन्ने कुरा चाहिँ सङ्कलन गर्छु म पनि गएर थिएँ र त्यही सम्पर्क गराउने माध्यम र रचना सङ्कलन तब नया भा झ तभी सर्लाका सब स्रष्टा संक नंबर लगभग गजल कोई लौ अस पचासी जानको मसी पचासी जान को बोक् गजल लेखने अस्सी गजल मैं लेखने पचासी जान अं सब यहाँ तो आधी आधी झंडे झंडे आधी मैं आए पुस्तक में आदि योलुम में निने भाग एक भाग दुई करते निने छुट्टी थी पध्याय अध्याय योगा अगड़ी अध्याय इस झंडे झंडे अध्याय को भाग दुई भाव लिखा भिपटी गईस पुस्तक पलटाएपर चाहे नेता व्यापी रूप में चिना सर्लाह का प्रतिनिधि गजलकार बुझाइक तब संपर्क सूत्र जोड़ दूल को काम करना एटा गजल सुनाओ ना फिर गजल सजायो सजायो सपना पूरा जानकार जानकारसम्म टेकिएर सहनु पर्यो दुख्नु पर्यो टेकिएर सहनु परो, दुख्नु परो. पाएन उसले सिङ्गो आकारसम्म सजायो सपना साकारसम्म थियो पुरा हुँदैन जानकारसम्म कुर्सीका चारै खुट्टा खायो उसले कुर्सीका चारै खुट्टा खायो उसले अगायो तर गरेन डकारसम्म सजायो सपना साकारसम्म भन्सार कार्यालयको हाकिमले भन्सार कार्यालयको हाकिमले टेक्न भ्याक टेक्न भ्याकैन भन्सारसम्म सजायो सपना साकार सम्म विकासको यो स्थिति बसिएको छ आज विकासको यो त्यति बसेको छ आज असारमा शुरू भई कट्दैन असारसम्म सपना सजायो साहकारसम्म थियो पूरा हुँदैन जानकारसम्म धन्यवाद जीवन आचार्यको गजल सुन्यौ हामीले उजालो रेडियो नेटवर्क कार्यक्रम बुलबूल देशभरिक का पचास भाग बड़ी एफएम स्टेशनबाट एकथ अन्लाही को कोक्रम सरलाटे दुईवटा रेडियो स्टेशन ने निरंतर प्रसारण कर रेडियो एकता ढुकडुकी एफएम तो भाव बाहेक होसम्म जानकारी न आईप्रगे सर्थ में सरलाही का प्रतिनिधि गजलकार भि ये चर्चा परिचर्चा आज सरलाही का धेरे ठाकमा सुनी रहू एक पटक यही बेला में मैं बुलबूल को ईमेल ठेगाना रख्छ तपका गजल सरलाई का प्रतिनिधि गजलकार भित्र समेटि पर्दन भर्खरे जीवनजी ने भन्न भचासीजना को वहांसंगे ठेगा रही गजल लेखने को मत भा बड़ी अज एक सौ पचासी दुई सौ पचासी को संख्या में हूं होना गजल बुलबुल साहित्य एट जीमेल डट कम में पठाउन भुलबूल में हमी श्रृंखलाबद्ध रूप में तैंका गजल प्रस्तुत करते जांच बीयूएल बीयूएल एसएएचआईटीवाईए बुलबुल साहित्य एट जीमेल डट कम में पठाई दर मीच अनुरोध करे अब लग् मन घिमिरीजीतर्फ सुमन जी तमाम खरे पचासीना तो, बा, तो गजलकार को लिस्ट नहीं माहन्न ये कि भंडानी रखें पुस्तक हेस्तों गजल कोई मलिटो में हो तबर को गजल योजा कसरी होिसर्चर भी मलिलिषय में तब रख गजल को विषय में इसमें पुष्प अधिकारी अंजलि ऐड़ना चाहिए पुष्प अधिकारी अंजलि वहां हम सरलाई एक दुवा कार्यक्रम में वहां सहभागी रहां को एटा तो योगदान मेख् वहां तैं गए कार्यक्रम में घचघ्याने झकझक्याने तबरह में प्रतिभा क्षमता तब आकुन पाल को अभिव्यक्ति पुष्प अधिकारी अंजलि ने बारंबार भाँसम मेरे लगभग दिन में हप्ता में एक दुपक संपर्क भैर हो रहा को प्रेरणा तस्ते कर सर्लाई अगड़ी लू भावजी कृष्णजी कविजी वसंत लगायत हम ए समूह तोजी गयो अनुसंधान करनाथ रुस्तकार में अब हमी सर्लाई को साहित्यकार कोष निने निकाल तैयारी में छादन को काम भैर संभवतः तो, तो अठहत्तर साल में निस्कानी सा रिजरी जी सीर्जना भर भी अवसर नाँव थी तर अब अब जो बुलबुल बुलबुल हमी बुल प्रत्यक्ष जोड़ बुलबुल गजल को एवं खेती करने कार्यक्रम हो धेरै धन्यवाद तपाईँहरूले यति धेरै आस्था राखिदिनु भएकोमा हामी बुलबुललाई अझ राम्रो बनाउने कोसिस गर्छौँ मलाई अलिअलि जोड्न मन लाग्यो मैले गजल सिक्दाखेरि पनि सबै नाम त अहिले म पनि सम्झन्न मिलन कोइरालाजी पनि सक्रिय हुनुहुन्छ गजलमा अहिले कोरिया हुनुहुन्छ शून्य प्रकाशजी पनि एकताका निकै सक्रिय हुनुहुन्छ नारायण हुनुहुन्छ नारायण निराशीजी हुनुहुन्छ त्यसै गरी सुशीला सुशीला पौडेलजी लगायत सर्लाइबाट धेरै स्रष्टाहरू तपाईँहरूको हुनुहुन्छ र सक्रिय विवशी निरन्तर पहिलेदेखि फेरि अहिलेसम्म पनि उत्तिकै सक्रिय हुन्छ सरहरू पम सक्रिय हुन थाल्नु भयो होला तर उहाँले सक्रियता फेरि घटाउनु भएको छैन र अलिकति शिक्षण पेसामा तपाईँहरू भइरहनु भएको हुनाले पनि गजलको यो लिगेसीलाई कन्टिन्यू गर्न सजिलो भयो होला किनभने एउटा शिक्षकले जस्तो अब म्यानेजमेन्टको शिक्षक पनि नेपालीको शिक्षकले मात्रै गजल लेख्छ जस्तो खालको हाम्रो मान्यताबाट बाहिर म्यानेजमेन्टका अथवा साइन्सका टिचरहरूले पनि यसलाई सिक्नु भएको छ र यो फेरि अनि पुस्ता पुस्ता तह दोस्रो दोसों वर्ष में यह विषय को पाठ्यक्रम में चाहे राखदेगा गजल बने रा, गजल को आ, आ, गजल को इतिहास रही गजल प्रतिनिधि गजल तर त्यो आप पर्याप्त कोर्स चाहे होजल को सवाल में यद्यपि ई हदसम गजल अब एटा काव्य विधा को एटा सबल विधा हो उपविधा होने लिखा पाइज यो तब पुस्तक गजल के हो पचास साल पछाड़ी को अवस्था चित्रण इस गजल कं हम को भित्रण करो लाने गजल लेखना सीक्ने का इतिहास नहीं एवं रामो क्रा मर जा सुमन जी एटा गजल वाचन करूं ते हमी लगभग अंत्यंत्योग् विधा होने तर्खीर लग्न म प्राय गजल माया प्रेमका भन्न त भनिन्छ गजल माया प्रेममा लेखिनुपर्छ तर म चाहिँ माया प्रेमका भन्दा पनि देशभक्तिका देशसँग भएका विसङ्गति विकृति कुराहरूलाई अलि बढी लेख्न रुचाउँछु र त्यस्तै त्यस्तै प्रकृतिको छ छा। जता छाम्छु उतै देश रोएको पाउँछु जता छाम्छु उतै देश रोएको पाउँछु कुण्ठित छन् मन भेष रोएको पाउँछु जता छमछू उत देश रोये पाऊ कु मन भेष रोएको को, बेश को मुख हजार शलबलाए छोकटा मुख हजार शलबलाए छ एक बराबरी भाग नपुग् शेष रोक पाउ जता छमछू तई देश रोय पाउ कुछ मन भेष रोयू फुटाऊु लट्टा भई गुजुल्ट्याने देखी फुटाउँछु लट्टा भन्दै गुजुल्ट्याउनेदेखि जटा जटाझै केस रोएको पाउँछु जटा छम्चु त्यही देश रोएको पाउँछु कुण्ठित छन् मन भेश रोएको पाउँछु आज पुर्खा रिसाए देखेर सिना झम्टी आज पुर्खा रिसाए देखेर सिना झम्टी जता हेऱ्यो त्यतै परिवेश रोएको पाउँछु जता छाम्छु उतै देश रोएको पाउँछु कुण्ठित छन् मन भेष रोएको पाउँछु सच्ची दैनन् पाइला गोरेटोनी सच्ची दैनन पाइला गोरेटो सम्याउँदानी घच घच्याएर सुधार्ने ठेस रोएको पाउँछु जता छाम्छु उतै देश रोएको पाउँछु कुण्ठित छन् मन भेष रहेको पाउँछु क्या मजाको गजल सुनाउनु भयो सुमन घिमिरेजीले अब जीवन आचार्यजी आउँदा दिनमा गजल चार पाँच सय पुगिसक्यो भन्नुभएको छ अघि नै कति लेख्दै जाने कहिलेसम्म लेख्ने मैले लेख्ने गजल होइन कि गजलले मलाई लेख भनेर मबाट आयो भने मैले गजललाई लेख्ने कस्तो अवस्थामा फुर्छ गजल जुनसुकी अवस्था हिँड बाटो हिँडिरहनु फुन सक्छ राति सुतेर मस्त निदार उठाएर फुल्नुहुन्छ बारीमा खेती काम गर्दै गइरहनु फुट्न सक्छ तपाईँको सक्रियतालाई चाहिँ म सलाम गर्छु तपाईँलाई चिनेको मैले झन्डै झन्डै दस वर्ष हुन लाग्यो होला होइन प्रत्यक्ष परोक्ष चिन्दै चे, चिन्दै जाँदा तपाईँ जुन कार्यक्रममा पनि एकदमै खटेर अलिकति शारीरिक रूपमा तपाईँ अशक्त पनि हुनुहुन्छ अशक्तै त नभनौ त्यस केही छ त्यो हुँदा त्यसका बावजुद पनि तपाईँ सक्रिय रूपमा खटेर हिँड्नुहुन्छ यो जाने बेलामा केही नाम छोडेर जाउँ भन्ने हेतुले मात्रै खट्या यो सरी भानुभक्तको दुई सय वर्षभन्दा बेसी भइसक्यो भीश सम्झिरहेको छ अहिले त्यसरी नै सम्झिने भइदिउन् कि सकासन्त कोही नहुन् तर पनि समाजमा समाजले देशले माया गर्ने थलो वा काम भनेको सिर्जना नै हो त्यही भएर सिर्जनामा लागिपरि तपाईँलाई साधुवाद छ राम्रो होस् तपाईँको अझै आगामी दिनहरूमा साहित्यिक यात्रा बसन्तजी म तपाईँतर्फ फर्केँ गजलमा मेच्युरिटी आइसकेको छ अब तपाईँको आउँदैछ होइन अगाडि कसरी जाने आउँदा दिनहरूमा मैले चाहिँ खासमा अब गजल अथवा काव्य विधा यो विधामा चाहिँ आफूलाई अहिले पनि विद्यार्थीको रूपमा लिएको छु किन सिक्ने क्रममा छु अवरोधहरूबाट होस् बाटो पहिल्याउने क्रममा छु पुस्तकका रूपमा तपाईँको गजल निस्केको यसैमा मात्रै होइन अध्यायमा पनि छ दुईपटक भनेपछि त अब तपाईँ स्थापित भइसक्नुभयो अब गजलका बजारमा किताब गइसकेपछि त्यो मान्छे स्थापित भयो अब यो चाहिँ यो सौभाग्य जुटाउने अब हाम्रै सरहरू हुन्छ विवा सरहरू इभन अब तपाईँ पनि जोडिनु भएको छ होइन प्रत्यक्ष म गजलको कार्यक्रमहरूमा जोडिने रुच्छु समग्र दाजु अब मैले दाई भने अथवा सा, साथी भनौँ जे भने पनि उहाँहरूबाटै अब उहाँहरूले मलाई झगझाएर यहाँसम्म ल्याउनु भएको म खासै एक्सपोज हुन चाहने मान्छे होइन ऐस मनसाले पनि ल भन्नुभएको त्यो अब अगाडि बढ्ने क्रममा चाहिँ मेरो अब यो कविता र गजल स्पेसल्ली कवितामा चाहिँ अलिक बढी दखल दिन चाहन्छु र सँगसँगै गजल पनि लिएर जान्छु अब सिक्ने क्रममा चाहिँ हेरौँ के के सिक्दै गइन्छ कति राम्रो सिकेर कहिल्यै सकिँदैन भन्छन् त्यो भएर गर्दै गरेको मान्छेले म सिक्दैछु भन्दा अझ मिठो सुनिन्छ सुमनजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्नुपऱ्यो भने कसरी गर्ने मलाई सम्पर्क फेसबुक पेजमा पनि जोडिन सक्नुहुन्छ मेरो सुमन एसयुएमएन जिएचआइएमआइआरी घिमिरे सुमन घिमिरे र मेरो सम्पर्क नम्बर अन्ठानब्बे चार चालिस उन्चास तिन पाँच चार तिन यो शिक्षक गजलकार सुमन घिमिरी अग्रिमको सम्पर्क गर्ने सूत्र अब म किसान गजलकार जीवन आचार्य निश्चललाई सोध्छु यही प्रश्न म जीवन आचार्य निश्चर्य लेख्छु फेसबुकमा जीवन आचार्य निश्चल नेपालीबाट सर्च गर्नु हुँदा यो लामो दाह्री पारेको फोटो छ त्यसमा भेट्नु भइहाल्छ र सम्पर्क नम्बर चाहिँ अन्ठानब्बे अड़चालीस नौ सौ दुम अब सरलाकार झन कर तब कलेक्शन करे हाई एकचुट नंबर दोहराई दंठानब्बे चार एकचालीस अड़चालीस नौ सौ दु कति राम्रो अब बसन्तजी तपाईँलाई सम्पर्क गर्नुपऱ्यो कसैले भनेको मलाई सम्पर्क गर्न फेसबुक मार्फत चाहिँ अब अलिकति फरक किसिमको नाम राखेको छु वड़ा चाहिँ तपाईँले टाइप गर्नुपर्ने हुन्छ बाबा सन्त भन्ने छ बाबा सन्त हजुर बाबा सन्त राखेको छु सम्पर्क क्रममा चाहिँ म काठमाडौँ बसेर पढेको थिएँ मास्टर्स त्यतिखेर मैले यही लिएको नम्बर नै राखेको छु सम्पर्क नम्बर चाहिँ अन्ठानब्बे बेस त्रिसठी चौसठी त्रिपन्न छ हस् तपाईँहरू तिनैजनालाई हार्दिक धन्यवादका साथ आजको बुलबुलबाट अब हामी विदा हुन्छौ जाँदा जाँदै मैले आजका हाम्रा श्रष्टा सर्लाहीका श्रृङ्खला एकका बसन्त पौडेलको गजल वाचन गर्दै शुभरात्रि भन्छु नघोटी मलाई कसरी जाँचेस् फेरि न घोटी मलाई कसरी जाँचेस् फेरि न बोली मबिना कसरी बाँच्छेस फेरि उदाउनेछ पक्कै सुनौलो प्रकाशमा उदाउनेछ पक्कै सुनौलो प्रकाशमा नहेरी बिहानी कसरी हाँस्छेस फेरि नबोली मबिना कसरी बाँच्छेस फेरि प्रेम छ र सहनशीलता छ गुणमा प्रेम छ र सहनशीलता छ गुणमा बैगुने सम्बन्ध कसरी गाँचेस फेरि नबोली मबिना कसरी बाँच्छेस फेरि सारथी छ पाऊ यो यात्राको साथमा सार्थी छ पाऊ यो यात्राको साथमा चाल नबढाई कसरी बाक्सेस् फेरि नबोली मबिना कसरी बाँच्छेस फेरि बुझ मनको भावसँगै यसको प्रभाव बुझ मनको भावसँगै यसको प्रभाव न झेली कसरी थाप्छेस फेरि न घोटी मलाई कसरी जाँचेस् फेरि नबोली मबिना कसरी बाँच्छस् फेरि बुल बुल